पारिसे बनेर खेती सस्तो देखेर पूष बसाउने मान्छेको व्यापारिक विश्राम एस ओज का खबर का साथमा फार्मेसी शांतिपुर एक बैंक रोड गुलमी हजुर हामी कहाँ दैनिक दक्षा बिरामी जाँच तथा परामर्श सेवा रहेको छ साथै आधुनिक प्रयोगशाला सेवा रगत दिशा पिसाब खकार गर्भ परीक्षण सेवा 24 घन्टा से फार्मेसी सेवा बा। व्यवस्था समय समयमा विशेषज्ञ डाक्टरहरूद्वारा स्वास्थ्य सेवा तथा परामर्श सेवा उपलब्ध छ सम्पर्क कुन्ती फार्मेसी शान्तिपुर एक ब्याङ्क रोड गुल्मी मोबाइल नम्बर अन्ठानब्बे अब सुनौ गीत सङ्गीत र खोजखबरको सङ्गालो जीवनको गोरेटो बिजु वज्राचार्य नेपाली साङ्गीतिक क्षेत्रको एउटा चर्चित नाम हो तर उहाँको घर कहाँ हो भन्ने कुरा सीमित गुल्मी जिल्लावासी बाहेक धेरैलाई थाहा नहुन सक्छ त उहाँको घर हो गुल्मीको वामी टक्सर बजार देशका चर्चित सङ्गीतकार मध्ये एक मानिनुहुने बिजु बज्राचार्यले हालसम्म चौध भन्दा बढी गीतमा सङ्गीत भर्नु भएको छ तर नेपाली साङ्गीतिक क्षेत्रको दुर्भाग्य त्यति धेरै गीतमा उहाँले सङ्गीत भर्दा पनि यति बेला आफ्नो स्वास्थ्य उपचार का लगी खर्च जुटाऊन मूटु को, को भल फेला आर्थिक अभाव भाई वहाँ रहा का अपंतजन ने उजेल का खबर मार्फत सहयोग को अपील कर आग्रह करे आज हमी काठमंड रह टीफोन संपर्क में लिया वहां को जीवन को गोरेटो प्रस्तुत करते हेलो नमस्कार बीजू जी बिजुजी तपाईँ साङ्गीतिक क्षेत्रमा लाग्नुभयो यतिका वर्षदेखि होइन र कुल्मीको वामीमा जन्म भएर सिङ्गो नेपालभरि एउटा वामीको नाम राख्न सफल हुनुभयो तर अहिले पछिल्लो चरण यति धेरै योगदान दिएर पनि तपाईँले अहिले यो मुटुको भल फेर्नुपर्ने समस्या आर्थिक समस्या आइपऱ्यो भन्ने कुरा आयो र रा राष्ट्रिय मिडिया हुँदाहुँदै पनि यसरी हामीलाई ओजेलका खबर मार्फत केही सहयोग जुड्छ कि भन्ने प्रयासका साथ यसरी आउनुभयो ओजेलका खबरमा यहाँहरूको समस्या बारे बताइदिनुहोस् न आर्थिक समस्या अनि यो उपचारका बारेमा के भइरहेको छ बताइदिनुहोस् न गएको आठीन छ गते मेरो हृदयघातले गर्दाखेरि तिनवटै भल बन्द हुनुभएको थाहा पाइयो र एम्बुलेन्समै गङ्गालाल हस्पिटलमा हामी पुगिसकेपछि त्यहाँका डक्टरहरूले उपचारहरू छ मलाई चाहिँ एउटा भल खोलिसकेपछि त्यसमा लाग्ने शुल्कहरू सबै मेरो बच्चा बच्ची जम्मा गरेर त्यहाँ चाहिँ पूजा गराइछन् हजुर पछि के थाहा भयो त्यसको फलोअपमा जाँदाखेरि मेरो तिनवटै पल बन्नु भएको र एउटा मात्रै खोलिएको दुईवटा खोल्नुपर्ने अब एक महिनाभित्र गर्नुपर्छ भन्दाखेरि हामी निकै आउँ त्यस त्यसको खर्च चाहिँ अलिकति हामीले अब धान्न नसक्ने हिसाब भएको हुनाले मैले चाहिँ अहिले यो खबरहरूसँग कुरा गर्दैछु विधि भएर सङ्गीतमा काम गर्दा गर्दै पनि यो समस्या आउनुले गर्दाखेरि म एकदम तनावमा छु त्यसकारण अब यो समस्या आइपऱ्यो सङ्गीतकार जसलाई पनि आइपर्छ होइन मेरो अधिकार मेरो चाहिँ आफ्नो चाहिँ हिसाबले मैले ष्टला समस्या परिरहेको बेला बिजु बजाचार्य देशभरि परिचित नाम हो उहाँलाई आज यस ओजेल खबरमा लिन पाइयो सहयोगको अपिल सम्बन्धी खबर मात्र नभएर तपाईँलाई चिनाउने हाम्रो प्रयास पनि हुनेछ किनभने बिजु बजाचार्य कहाँको हो भन्ने कुरा थाहा नहुन सक्छ कसैलाई किनभने आज तपाईँ गुल्मीको हो वामी गाविस वामी ट असरमा बसेर तपाईँले बाल्यपनदेखि नै यो हार्मोनियमबाट सुरु गर्नु भएको थियो भजन कीर्तन जगाउनु भयो होइन र सुरुमा तपाईँको साङ्गीतिक यात्रा चाहिँ यहीँबाट सुरु भएको होइन त मैले मलाई चाहिँ त्यति बेलाका मान्छेहरूले हार्मोनियम ओस्ताजहरू भन्थेँ होइन म चाहिँ जुन ठाउँमा सांस्कृतिक कार्यक्रम हुँदा जुन ठाउँमा चाहिँ कसैको चन्दा उठाइदिनु पऱ्यो स्कुलको चन्दा उठाउनु पऱ्यो भनेदेखि सोही ठाउँमा गएर हार्मोनियम बजाएर मैले त्यो ठाउँको सांस्कृतिक कार्यक्रम गरिदिएर यसरी चाहिँ काम सम्पन्न गर्थेँ र काठमाडौँ आइसकेपछि मसँग पनि धेरै हुनर छ भन्ने हिसाबले म धेरै ठाउँ काम गरेँ त्यसको फलस्वरूप म त्यही हार्मोनियमको कारणले म आज सङ्गीतकार भएँ अघिदेखि नै सुरु भएको न <laughs> पूर्वा हजुर बिजुजी चाहे त्यो कलाकार होस् चाहे त्यो पत्रकारको अवस्था पनि उस्तै हो मलाई पनि कहिले काहीँ लाग्छ कि हामीले यति धेरै अरूका लागि गरिरहेका छौँ होइन तर आफैलाई पर्दाखेरि उपचार गर्न नसकिने हो कि तपाईँको व्यथाले मलाई पनि क्षेत्रको अभियतै यस्तो छ कि हाम्रो नेपालको पत्रकारिता होइन कलाकारिता क्षेत्रको अभिगतै अरूलाई मनोरञ्जन दिनको लागि आफू बिरामी भएको पनि थाहा पाइएन अब के गर्ने भन्ने कुरो पनि छैन जीवन को गोरेटोक्ति दुख व्यथा संगतने कर आज संयोग चर्चित संगीतकार जिससे चौदह सय बड़ी गीत कम्पोज कर चिनावने गीत चाहे कौन हो मलाई चिनाएर सुनौ हजुर सुनाइदिनुहोस् यो गीत चाहिँ मर्नु भन्दा दुई मिनट अगाडि बलाही रगे छिउ नै रगे छ बोली बिलाइरहे छ पल पल आवा Aber... अनि अर्को एउटा गीत सुनाइदिनुहोस् न सुना। अलिक चर्चामा आएको चर्चामा आएको गीत चाहिँ यो चाहिँ यो चाहिँ अक्सर सम्पूर्ण प्राथमिक विद्यालयदेखि लिएर न बोर्डिङ स्कुलदेखि लिएर सम्पूर्ण स्कुलमा नाचगान गर्ने कार्यक्रमको रूपमा यो गीत चाहिँ एकदम पपुलर भएको थियो मैले सुनेअनुसार हाम्रो गुल्मिकी एउटा महिला अधिकार कर्मी विष्णुकुमारी सापकोटा जो वामीकै बासिन्दा हुनुहुन्छ उहाँ तपाईँको धर्म दिदी धर्म भाइ हुनुहुन्छ अरे यसपालि टिका लाउन उहीँ काठमाडौँ जानुभएको छ अरे तपाईँकोमा उहाँसँग कुराकानी गर्न सकिन्छ अहिले तपाईँलाई पुनस्थ जानकारी के दिन चाहन्छु भने म जुन बेलादेखि काठमाडौँ आएँ सो मितिदेखि अडचालिस सालदेखि अहिलेसम्म अरबरत रूपमा हरेक जहाँसुकै जस्तोसुकै अवस्थामा भए पनि मलाई टिका लगाउन चाहिँ भाइटिकाको दिनमा आइपुग्नु हुने दिदीसँग म चाहिँ तपाईँहरूलाई एकदम पुनस्थ परिचय गरदेखि लिएर उहाँको घर चाहिँ बरुवा वार्ड नम्बर तिनमा हुनु पर्दछ र उहाँकै घरमा मेरो चाहिँ सम्पूर्ण बिजु बजारको नवारण भने जस्तै मेरो जन्मदेखि लिएर सम्पूर्ण के कर्मदेखि लिएर सम्पूर्ण किसिम जो भाई को आर्थिक अवस्था कमजोर कामीवासि हम आग्रह देश को चर्चित संगीतकार बीजू बज्राचार्य को जीवन रक्षा तब संपर्क में राख्नुभयो राष्ट्रका पत्रकार सङ्गीतकार हरेकहरूलाई संरक्षण गर्ने कसले त राज्यको दायित्व हो तर राज्य अहिले हाम्रो राज्य एउटा संविधान पनि दिन सकेको छैन यस्तो यो अवस्था छ यसमा चाहिँ हामीलाई अत्यन्तै दुःख लाग्छ प्रेमजी अहिले उनको त्यो पटक मात्रै नभएर उनीहरू अगाडि तिन वर्ष अगाडि पनि कुनै एउटा मृत्यु शैयामा पुगेर फर्केको मान्छे हो अत्यन्तै ठुलो बिमारी भएका थिए उनी बिरुवास्पिटलमा जाँदा मैले त्यति बेला भगवानसँग प्रे गरेर म उनलाई भेट्न आएको थिएँ उनी प्राण गएर फर्केर आइसकेको मान्छे फेरि पनि उनलाई बिचबिचमा यस्ता घटनाहरू घटिरहेका छन् एउटा सङ्गीतकार हो होइन विनैबाट त कति हुन्छ र पहिला जस्तो पनि छैन अहिले त्यसले उनले यही समीक्षा टराछोरीहरूलाई पनि राम्रो बाटो देखाएका छन् तर अब बिचमा बिरामी हुँदाखेरि तिमीलाई अलिकति अप्ठ्यारो पर्यो म पनि अब एउटा सामाजिक कार्यकर्ता होइन मैले म पनि एउटा भनौँ पैसा कमाउने मान्छे परिनँ एउटा सहयोगी मात्रै भए त्यसले गर्दा मैले अब जिल्लाबाट उनलाई कमिसह मैले कागज मिलाएर त्यसले पनि एउटा काम गर्यो होइन एक लाख जति चाहिँ उनलाई त्यो हस्पिटलले सहयोग गर्यो जुन जिल्लाबाट पाउनुपर्ने मैले जनस्वास्थ्यबाट एउटा चिठी बनाएर मैले उनलाई पठाएको थिएँको लागि त्यसले पनि काम गरेँ र यहाँ साथीहरूले बाहिर विदेशबाट पनि एकदम साथी लिनुभएको छ र विशेष गरी एउटा कुल्मीको मान्छे र देशमा पनि वामीको मान्छे आज वानीको विश्व सम्पर्क मञ्च पनि छ ऊ पनि लागिराखेको छ वैकुण भाइले पनि एकदमै यस सम्बन्धी चासो लिएर कुरा गरिराख्नु भएको छ त्यस्तै यहाँका ज्ञान थाम्बादेखि लिएर हरेक सबै विश्व सम्पर्क मञ्चले पनि यो कुरामा चाँसो लिइराख्नु भएको छ यसको लागि मैले उहाँहरूलाई धन्यवाद पनि दिन चाहन्छु साढे लाख जति खर्च हुने भयो उनको अहिलेको अवस्था चाहिँ अलिकति क्रिटिकल भएको हुँदाखेरि उनले यो एउटा आह्वान गरे यो आह्वानलाई हामी सबैजनाले र भोलि बिहान हामी सबै सधैँ सत्य हुँदैन होइन मान्छेहरूको शरीरले कसलाई पर्छ के पर्छ भन्ने कुरा थाहा हुँदैन